बजे अहिल अपराह को चार बजे मनोरंजन का लगी सुनो हजरा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 नमस्कार थुप्लो पाँच मेगा संसारभरि के अपराम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले आसन्न संविधान सभाको चुनाव सफल बनाउन सबैसँग आग्रह गर्नु भएको छ देशको सबै पक्षको विकासका लागि समाज र राष्ट्रको स्थायित्वको साथ साथै शान्ति आवश्यक रहेकोले संविधान सभाको चुनाव सफल बनाउन आग्रह गर्नु भएको छ भानुभक्त आचार्यको दोस्रो सत वार्षिक उत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले जनमुखी र पूर्ण लोकतान्त्रिक संविधान निर्माण गर्नका लागि आगामी संविधान सभाको निर्वाचनलाई सफल पार्नुको कुनै विकल्प नरहेको बताउनु भएको छ नेपालमा साहित्यिक क्षेत्रको विकासमा सन्तोषजनक सफलता हासिल भएको विश्वास व्यक्त गर्दै रेग्मीले संस्कृति संरक्षणका लागि राज्यको तर्फबाट पहल भइरहेको बताउनु छ एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले मङ्गसिरमा चुनाव नभए रेगमी सरकारको औचित्य स्वत समाप्त हुने बताउनु भएको छ माओवादीको आधिकारिक अनलाइनले सापकोटालाई उद्धित गर्दै लेखेको छ जारी राजनैतिक संकट टार्नका लागि पनि तोकिएकी समयमा निर्वाचन गर्नुपर्ने प्रवक्ता सापकोटाको तर्क थियो आज पार्टी केन्द्रीय कार्य पेरिस डाँडा पत्रकार भेटघाटमा सापकोटाले निर्वाचन नचाहने तत्त्वहरूले निर्वाचन सार्ने कुरा गरिरहेको प्रतिक्रिया दिनुभएको छ विस्तारित बैठकमा संगठन सम्बन्धी प्रस्ता तापको टुङ्गो नलागे विशेष महाधिवेशन बोलाउने उहाँले बता उहाँले बताउनु भएको छ निर्वाचन आयोगको आयुक्त रामभक्त ठाकुरले मङ्सिर चार गते जुनसुकी हालतमा संविधान सभाको निर्वाचन हुने बताउनु भएको छ चुनाव सम्बन्धी जनचेतना जगाउन रौतहट आएका ठाकुरले पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले निर्वाचन सम्बन्धी सम्पूर्ण तयारी पूरा गरिसकेको बताउनु भएको छ उहाँले तालिका देखाउँदै दे देशमा स्वच्छ निष्पक्ष र धाँधली र चुनाव गराउन निर्वाचन आयोग समक्ष रहेको बताउनु भएको छ ठाकुरले इभिएम मेसिनबाट चुनाव गराउन निर्वाचन आयोगले व्यवस्था गरे पनि आयोगमा बढी दल दर्ता भएकाले प्राविधिक कठिनाइका कर कारण इभीएम लागू गर्न नसकेको बताउनु भएको छ पहिलोपटकको संविधानसभा चुनावमा असीवटा दल दर्ता भए पनि चुनावमा चौन्नवटा दल मात्र सहभागी भएको थियो सोही आधारमा निर्वाचन आयोगले इभीएम मेसिनको तयारी भ गरेको भए पनि एक दल दर्ता भएपछि भारतसँग सुप्रविधिको मेसिन नभएकाले ब्यालेट पेपरमा नै चुनाव गराउने आयुक्त ठाकुरले बताउनु भएको छ निर्वाचन आयोगमा दर्ता भएका छब्बीसवटा दलहरूको चुनाव चिन्ह दोहोरिएकाले निर्वाचन आयोगले छानबिन गरिरहेको ठाकुरले बताउनु भएको छ भारतको uh, बोधगयामा भएको श्रृङ्खलाबद्ध विस्फोटपछि नेपालमा पनि बौद्ध क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ यसअघि लुम्बिनीको सुरक्षामा सशस्त्र प्रहरी मात्र खटिँदै आएकोमा बोधगयाको घटनापछि लुम्बिनी लगायतका स्थानमा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यले भैरवाले जनाएको छ बौद्ध धर्मावलम्बीको आस्था र विश्वासको केन्द्र लुम्बिनी लगायतका क्षेत्रमा विशेष सुरक्षा टोली खटाइएको रूपेन्दैका प्रहरी उपरीक्षक हरिबहादुर पालले बताउनु भएको छ उहाँका अनुसार लुम्बिनीको विशेष लागि प्रहरी निरीक्षकको नेतृत्वमा तीसजना सुरक्षाकर्मीको टोली खटाइएको छ कतिपय स्थानमा सादा पोसाकका प्रहरी पनि खटाइएको र सीमा क्षेत्रमा पनि सतर्कता बढाइएको छ यस क्षेत्रका बुद्धसँग सम्बन्धित कपिल रामग्राम लगायतका स्थानलाई उच्च सुरक्षा निगरानीमा राखिएको लुम्बिनी विकास कोषले जनाएको छ लुम्बिनीमा आउने सबै पर्यटकलाई चेक जाँच गरेर मात्र प्रवेशको व्यवस्था मिलाइएको कोषले जनाएको छ अमेरिकाले सञ्चार संस्था र बारे रिपोर्टिङ गर्ने पत्रकारलाई बढी सुरक्षा दिने नयाँ निर्देशिका सार्वजनिक गरेको छ न्याय विभागले समाचार संस्थाबाट कुनै पनि सूचना लिनु परे विशेष मापदण्ड प्रयोग गर्नुका साथै अधिकारीहरूलाई सुझाव दिने सञ्चार संस्था समीक्षा समिति गठन गर्ने बताएको छ न्याय विभागले आपराधिक अनुसन्धानका लागि समाचार संस्था एपिएको फोन आँकडा गोप्य रूपमा तथ्य बाहिर आएपछि स... सो कदम चालिएको हो एपिले सन् 2012 को बाह्रको मे महिनाको एक समाचारका सूचना न्याय विभागले गोप्य रूपमा लिएको बताएको छ निर्देशिका सार्वजनिक गर्दै विभागका प्रमुख एरिक होल्डनले न्याय विभाग देश तथा सम्पूर्ण नागरिकका साथै प्रेस स्वतन्त्रताको रक्षाका लागि त रहेको बताउनु छ यो परिमार्जनले सार्थक परिवर्तन ल्याउने भन्दै उहाँले पत्रकारहरूको कामको सुनिश्चितताका लागि संसार माध्यमलाई संरक्षण गर्ने कानूनी ल्याउनु पर्नेमा जोड दिनु छ नयाँ निर्देशिकामा अनुसन्धानका क्रममा खतरा निम्ताउन सक्ने राष्ट्रिय सुरक्षामा हानी पुर्याउन सक्ने अथवा कसैको ज्यानै जान सक्ने घटनाको सूचना बाहेक अन्य सूचना लिँदा संसार माध्यमलाई पहिले नै जानकारी गराउनु प्रावधान रहेको बता स्वामित्व पाकिस्तानी मूल का अमेरिकी अरबपति शाहिद खान ने कि खानपीर्मी लीग क्लब का छिटो अमेरिकी मालिक होन कार्टपुरज का उद्यमी बैसठी वर्षीय खान अमेरिकी व्यावसायिक फुटबल टीम जैक्सन्स बिल्ली अर्जुन शका मा मा मालिक रहेका छन् इजिप्टका नागरिक मोहम्मद अल्ल फायतली खानलाई कलबको स्वामित्व बिक्री गरेका हुन् कलब खरिद बिक्रीको रकम नखुलाइए पनि पन्ध्र करोड़देखि बिस करोड पाउन्डसम्ममा सम्झौता भएको हुन सक्ने अनुमान गरिएको छ फाइथली सोह्र वर्ष क्लबको अध्यक्षमा काूपमा रहन पाउनु आफ्नो लागि गर्वको कुरा भएको बताएका छन् यस्तै क्लबको नयाँ मालिक बनेका खानले वर्तमान र भावी पुस्ताका समर्थकले गर्व गर्न सक्ने गरी प्रिमियर लिगमा क्लबको व्यवहारिक र दिगो भविष्य सुनिश्चित आफ्नो प्राथमिकता भएको बताएका छन् हवस् त पुरानो चार बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार